उत्पत्तिको पुस्तक अध्याय पन्ध्र अबरामसँग परमेश्वरले करार बान्ध्नु भएको त्यसपछि दर्शनमा अब्राम कहाँ परमप्रभुको यो वचन आयो अब्राम, त नडरा, डरा तेरो ढाल मनै हुँ र तेरो इनाम अत्यन्त ठूलो हुनेछ तर अब्रामले भने हे परमप्रभु परमेश्वर तपाईँले मलाई के दिनुहुन्छ र किनभने म सन्तानविहीन नै छु मेरो घरको उत्तराधिकारी दमस्कसको एलिएजर हुनेछ फेरि अबरामले भने हेर्नुहोस् तपाईँले मलाई सन्तान दिनुभएन र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ तब परमप्रभुको यो वचन फेरि तिनी आयो यो मानिस चाहिँ उत्तराधिकारी हुने छैन तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ अनि उहाँले तिनीलाई बाहिर लगेर भन्नुभयो आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस् हेर। उहाँले तिनलाई भन्नुभयो तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन् अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो फेरि उहाँले तिनलाई भन्नुभयो यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको उरबाट तलाइ ल्याउने परमप्रभु मनै हुँ तर अब्राहले भने हे परप्रभू परमेश्वर मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाह पाऊ उहाँले तिनलाई भन्नुभयो मेरो निम्ति तीन वर्षको एउटा कोरली तीन वर्षको एउटा बाख्रा तीन वर्षको एउटा भेडा एउटा ढुकुल अनि एउटा परेवाको बच्चा लिए तिनले ती सबै उहाँ कहाँ ल्याए र माझमा दुई दुई फ्याँक पारेर हरेक फ्याङ्क आम्ने राखिदिए तर पंक्षीहरू चाहिँ तिनले दुई दुई फ्याँक पारेनन् अनि चिल र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्टदा अब्राहमले तिनीहरूलाई धपाए सूर्य अस्त अब्राम मस्त निन्द्रामा परे अनि डरलाग्दो र घोर अन्धकारले तिनीलाई छोप्यो तब परमप्रभुले अबरामलाई भन्नुभयो यो निश्चय जानिराख कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन् जुन देश तिनीहरूको होइन र त्यस देशका मानिसहरूका कमाराकमारी हुनेछन् र चार वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन् तर तिनीहरू जुन जातिका दास बन्नेछन् उनीहरूको पनि म इन्साफ गर्नेछु र पछिबाट तिनीहरू धेरै धन सम्पत्ति लिएर निस्किआउनेछन् तँ चाहिँ आफ्ना पितृहरू कहाँ शान्तिसित जानेछस् तेरो पूरो बुढेसकालमा तँ गाडीनेछस् चौथो पुस्तामा तेरा सन्तानहरू तिनीहरू फेरि यहाँ आउनेछन् किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन सूर्य अस्ताएपछि जब अध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धुवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राको छिरिगयो त्यसै दिन परमप्रभुले अबरामसित यसो भनेर करार बान्भयो तेरा सन्तानहरूलाई मिश्र देशको नदीदेखि महानदी युफ्रेटीसम्मको यो देश मैले दिएको छु केनी कन्नजी कदमोनी हित्ती, परिज्जी, रपाई एमोरी कनानी गिर्गासी र यौबुसीहरूका देश दिएको छु